क्याम्पस भाइ छ इङ्लिस गणित पढाउने धेरै पाइया छ हामीलाई नयाँ दिएर सिकाउनै मास्टर चाहिएको छ हजुर कति फर्छ होला गीत गाएर के पड्काउनु सुकाइ सुकाइ कला एक नजिक हुन चाहिँ रहेछ कला बिहान क्याम्पस भाइ छ इङ्लिस गणित पढाउने धेरै पाइया छ लाइक म यहाँ पेरेम सिकाउने मास्टर जाइया छ ए अब हानलाई म यहाँ पेरे सिकाउने मास्टर जाइया छ एकमै अगी णित पढ़ानेटर पाइया हामीलाई नयाँ हेर सिकाउने मात्र चाहिएको छ चाप चाप एको लायो धेरै पाइया छ लाई सिकाउने तेरो सेकाउने मात्र गाइला छै पैसा भन्नुहोस् के बाके खाली ए पारी गरम बिहान बेलुका धेरैया सिकाउने मास्टर पाइया छ लाई माया दिएर सेकाउने मात्र चाहिएको छ को भात मास्टर स्टर पाइएन कोही खोज्दै कहाँ जाने मेसो भेला लगाउने बिहान क्याम्पस धाइया छ इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिम हाम सिकाउने मास्टर पाइया छ You must try to die at her भैसी दुहुनको भैँसी भ्याउने तिन चार माना दुध्छ घरमा कसले खाएर भ्याउने दे हो देउरानी ल्याउने दे बिहानुका इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया पेरिसी पाइया छ हामीलाई नयाँ धेरै सिकाउने मात्र चाहिएको छ जस्तो खोजेर नि कतै पाउने छैन अब हेर केटी खोज्दै कतै धाउने छैन तिमीलाई भाग्न तिम्रो घर आजै आउने छैन बिहान सजेलुका इङ्लिस गणित पढाउने धेरै पाइया छ ए अब हामीलाई माया बेरिम सिकाउने मास्टर पाइया छ चा। माया नया सीकानेट रोज